कसको मनमा के छ कु पस्न सक्छ र कसको मनमा के छ कु पस्न सक्छ र माया बिना दिलमा कु बस्न सक्छ र आफूलाई भन्दा विश्वास गरेको मान्छे आफूलाई भन्दा विश्वास गरेको मान्छे अन्याय नजरबाट कु खस्न सक्छ र अन्याय नजरबाट कु खस्न सक्छ र सागर भण्डारी विवोरको यो मिठो मुक्त संगै यस सृजनाका आवाज कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण समस्त बुबाआमा दाजुभाइ तथा दिदी र साहित्यलाई माया गरेर आफ्ना लेख रचनाहरू यस सिर्जनाका आवाज कार्यक्रमसम्म पुर्याउनु हुने सम्पूर्ण साहित्य प्रेमी मित्रजनहरू सम्पूर्णमा एकमुष्ट प्राविधिकमा नन्दराम खटका सुनम पुन र सञ्चालक केपी पौडेल र म कृष्ण सटुङ्गीको नमस्कार टक्राउनै हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ अब तपाईँहरूलाई गत हप्तामा जस्तै यो हप्तामा पनि तपाईँहरूका मिठा मिठा लेख रचनाहरू हामी वाचन गर्नेछौँ करिब हामी आधा घन्टा तपाईँहरू माझ रहनेछौँ र आधा घन्टा तपाईँहरू हामी सामु रहनु नै छ र हामी तपाईँहरू सामु रहेर मिठा मिठा गजलहरू सुन्ने क्रम जारी रहनेछ र हामी तपाईँहरूका लेख रचनाहरूलाई वाचन गर्ने क्रम जारी नै रहनेछ करिब आधा घन्टासम्म मात्र र तपाईँहरू यो अवस्था के गर्दै हुनुहुन्छ पक्कै खाना खाइसक्नु भएको छ कोही बिस्तारोमा झरिसक्नुभएको छ र जी जस्ता अवस्थामा हुनुहुन्छ आज तपाईँहरूका लेख रचनाहरू बाँच्नु हुँदैछ है अब सुन्न टन तयारको साथ रहनु भएको छ र भलुमलाई पनि ठुलो बनाइरहनु भएको छ अवश्य पनि ठुलो बनाउनुहोस् र आजको कार्यक्रम एकदम मिठास छ मिठो हुने छ र अब धेरै तपाईँहरूमा कुराकानी की त अब नगरौँ किनकि तपाईँहरूका धेरैभन्दा धेरै लेख रचनाहरू छन् हामीहरू सगभर तपाईँहरूका लेख रचनाहरूलाई वाचन गर्नुपर्ने हुन्छ र यो हप्तामा तपाईँहरूका लेख रचनाहरू वाचन गर्ने क्रममा यदि ह्याउन सकिएन भने अर्को हप्तामा पक्कै पनि वाचन हुनेछ निराश हुनु आउनुहोला भन्दै कार्यक्रमको दैलो उगारिहालौँ यो मिठो साङ्गीतिक आवाज तिमी यस्तै छेउ तिमी उस्ती छेउ अझै भनौ तिमी पूर्णिमा कि जुन जस्ती छेउ तिम्रो सुभाष टिपी फुल मगमगाउँछ तिम्रो लाली चोरी इन्द्रिणीले रङ्ग भर्छ तिमी यस्तो छेउ तिमी उस्तै छेउ अझै भनौ तिमी पूर्णिमा कि जुन जस्तो तिमिलाई दिनमा नपाउँदा यो दिन राहतमा ढल्ने गर्छ तिमी यस्ती छेउ तिमी उस्ती छेउ अझै भनौ तिमी कविको सुन्दर रचना जस्तै छेउ धन्यवाद राग कृष्ण सर साह्रै मिठो वक्तव्य छ सागर भण्डारी बिबीको त्यो सँगसँगै तपाईँहरूलाई मिठो साङ्गीतिक आवाज सँगै फेरि अर्को एउटा लेख मेरो हातमा परिसकेको छ जुन विचार रहेको छ पठाउनु भएको छ निर्मला पौडेल मारेकटरे दुई धनकुटाबाट पठाउनु भएको विचार शीर्षक दिएर एउटा लेख पठाउनु भएको छ लेख यस्तो छ खुसी बाँडेर डुल्दैछु खुसी बाँडेर डुल्दैछु साथ समुद्र पारी दुःख पीडा भुल्दै दुःखलाई लुकाई ओठमा मुस्कान ल्याउँदैछु निरपेक्षी रेखा मुनि रहे परदेश रगटिपेबी को रेखा मुनि रहे परदेश रगटी तीमेरा मुहार छाती में राखी समझदारी टा छु विचारेट दुखे बच्चु ऐना सारी टल्काउ छत्ता छु विचारेट दुखे बस्ते पीडा भुली अधुरो हुन छर्दैको भेलसँगै कार्खेर बसेको छ कहिले मेरो स्वर्ग जस्तो देशमा जान पाइएला भनेर बसेकी छु दिन गरेर औँला भाँचेर खुसी बाढेर डुल्दैछु साथ समुद्र पारे बसेकी छु दिन गरेर औँला भाँचेर भन्दै हुनुहुन्थ्यो निर्मला पौडेलजीले आफू परदेशमा रहेको त उहाँले खुलाउनु भएको छैन सायद पक्कै पनि उहाँ परदेशमै हुनुहुन्छ अर्काकै देशमा दुःख गरेर बसिरहनु भएको छ जो हामी गरिबीको रेखा पनि छौँ निरपेक्ष गरिबीको रेखा पनि त्यसले त देशमा रोजगारको अवस्थाहरू छैनन् विदेशी हुनुपर्ने अवस्था छ सायद उहाँ परदेशमै हुनुहुन्छ यस्तै छ हाम्रो पीडा हाम्रा अवस्थाहरू के गर्ने निर्मलाजी तमो विचारेखर पड़ रहे खुशी लो फिर फिर आक्रम में ये लेख रचना पाला तैंको को सहभागिता हो तैयला धीरे धीरे धन्यवाद सर इसी फेरी अर्क पत्र उठाई हूँ कृष्ण सर धन्यवाद केपी सर रखे मरे को विचार जो निर्मला पौडेलले पठाउनु भएको साह्रै मिठो विचार रहेछ धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट पनि र यसै गरेर फेरि मेरो हातमा अर्को लेख परेको छ उहाँको नाम रहेको छ बाबुलाल बुड्डा डाङडुङ्गे डाङदेखि पठाउनु भएको उहाँको कविता रहेको छ कविताको शीर्षकमा रहेको छ बाबाको सम्झनामा भन्ने शीर्षक रहेको छ उहाँको रचनालाई म यसरी अगाडि बढ्न चाहन्छु न लेख्न सके केही न भन्न सके केही म आफै स्तम्बन्द छु म आफै अन्यलमा छु रुँदै रुँदै पढाइ घर जाने नबडुलै जस्तै चारैतिर समुन्द्र अनि कुरा लाग्दो मरुभूमिमा लाग्दैन कोही आफन्तहरू छन् मेरो वरिपरि टल्लो घरे माथिल्लो घरे काइला चाइला कान्छुबा छैनन् कोही यहाँ साझा र बिहानको झिसमिसेमा कत्लाङ कुलुङ गाग्री बोकेर पढेरतिर झिस्किँदै आउने नानीहरू यहाँ यहाँ मेरो आफ्नै विडम्बना छ निस्कन नसकिने ठुलो मानव हिंताको पर्खाल भित्र गुलामीका जन्जिरले हात पाँटिएर आधुनिक समयको डासी भएको छु बाबा बाबा न कुनै पर्व मनाउन सके न कुनै छेड हाँसेर बिताउन सके न समयमा घरा आउन सके न तिम्रो काखमा रमाउन सके न साँझ बिहान कोन गर्न सके बाबा केवल सम्झना छ बाबा, बाबा अपहार मनभरि पठाउँदैछु सन्देश जिन्दगीको कारागारबाट पूर्व छिटीतिर टाटो ले बोकेर ल्याएका शीतका थुक्पाहरू बादलका ठुङ्गाहरूसँग खदेरीले चुखुक्क भएका टिम्रा आत्माका बिरुवाहरू दुई हात जोडी आकाशे पानीको भरले चैतमा पर्खेका टिम्रा हृदयका गुडावरीहरूमा मैले पठाएको त्यो पार्सल इमान्दारी ती बादलका ठुङ्गाहरूले वर्साउने छन् सम्झनाका झरीहरू तिर्खाएका टी मनका खेरीहरूमा प्रत्येक साँझमा बुढो सूर्यलाई लेखे आउने कलिलो चाँडेनीले रातभरि तिम्रा मेरा यी नयनहरूमा तिम्रा टी चौरिएका अनुहारहरू लिएर आउँछ अनि खच्याउन थाल्छ मेरा बाल्यकालले झल झले आंखा में आबा मेरो घोड़ा चिची खेलेको ताथा बोके खेले आगन को कालो पार्टी में अ आधे बाबा फर्क आज मेरा जून पंद्रह दिन को लगी ऊील आ गई मैं अंधारों छिटिज सुम्पिएर सम्झाएको एउटा सम्झनाको एउटा डायरीमा तिम्रो फोटो राखेर रा। दिएको छ धेरै धेरै आजको दिन बाबालाई सम्झनु अनि आफ्नो हृदय केन्द्रको शोभामा सधैँ आफ्नो बाबालाई राखिरहनु भनेर रा। बाबा म सधैँ सम्झिनेछु बाबा म सधैँ सम्झिनेछु यसरी बाबुलाल बुडा डाङडुङ्गे भन्नुहुन्छ उहाँले यो कविता पठाउनु भएको बाबाको सम्झनामा साह्रै मिठो छ साह्रै हृदय मन छुनी छ र विदेशी जीवनमा बाबाले गरेका टी दुःखहरूलाई विदेश जीवनमा बसेर सम्झिँदा कसको मन पर्नु नहोला र बाबा आमा भन्नु नै एउटा गुरु हो भगवान् हो उहाँहरूको हामी जहाँ रहे तापनि उहाँहरूको सम्झना आउँछ नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र मेरो व्यक्तिगत तर्फ र यस सिर्जनाका आवाजमा रहनुभएका सम्पूर्ण स्टाफको तर्फबाट आगामी दिनहरूमा फेरि तपाईँहरूका यस्ता यस्ता ले, लेख रचनाहरू पठाउन नभुल्नुहोला भन्न चाहन्छौँ बाबुलाल बुद्धमागरलाई र यसै गरेर हामी अर्को तपाईँहरूमा गीत बजाउन चाहन्छौँ यो गीत सुन्नुहोस् त्यस पछाडि हामी फेरि यस्तै तपाईँहरूका लेख रचना बाँकी तारा झरमिरेमा यो मन झरझ मन झर कहिले निष्ठुरीले मुटु थाहै पाइनँ मैले यो <laughs> मञ्च मुटु खुदा थाहै पाइनँ मैले थाहै पाइनँ मैले तारा झऱ्यो मिलमिलमा यो मन छ धन्यवाद कृष्ण सर साह्रै मिठो र हामीलाई अनि तपाईँहरू सुन्ने श्रोताहरूलाई पनि एकदमै स्तब्ध बनायो होला सायदै बाबुलालपोटा दा, ढाङढुङ्गेको जुन कविता छ बाबाको सम्झनामा हामी सबैलाई स्तब्ध बनाएको छ धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट पनि र यो मिठो साङ्गीतिक आवाज पछाडि फेरि अर्को पत्र हामी मेरो हातमा परेको छ रीता रोका देउराली चार गोर्खाबाट पठाउनु भएको गजल गजल यस्तो छोखो माया प्रेम गरौ जे पर्ला पर्ला प्रेम गरौ जे जे पर्ला पर्ला एक आपसमा भर परौ जे जे पर्ला पर्ला एक आपसमा भर परौ जे जे पर्ला पर्ला सँगै जिउने सँगै मर्ने कसम खाएर संग जीवने संग मंदिर गई शिवद भर जे जे पर्ला अस्वीकार करे बा प्रेम अस्वीकार करे एक लाष्ट्र बसाई सर जे जे पर्ला पर्ला प्रेम करो जे जे पर्ला जी दुश्मन मार्न भन्दै पिच्छा गरे भने जी दुन मार्न भन्दै पिच्छा गरे भने बरु सात समुद्र तरौ जे जे पर्ला पर्ला प्रेम गरौँ जे जे पर्ला पर्ला प्रेम कहानी हाम्रो सजाएर इतिहासमा प्रेम कहानी हाम्रो सजाएर इतिहासमा स्वर्ण अक्षर लेखी मरौं जे जे पर्ला पर्ला असाध्यार शब्दहरू र देखा गजल रोकाको हेर्नुहोस् मैले पनि जे जे पर्ला परला गजल वाचन गरिदिएको छु र तपाईँहरू पनि एकदमै खुसी हुनुहुन्छ हाम्रो यो जे परला परला पर्ला भन्ने जुन गजल छ यसले तपाईँ हामी सबैलाई छोएको छ तपाईँहरूले यस कार्यक्रमलाई मन पराएर धेरै सल्लाह सुझाव दिनुभएको छ र यसले सिर्जनाका आवाजलाई अगाडि बढ्नको लागि एकदमै ठुलो सहयोग गरेको छ तपाईँहरूका लेख रचनाहरू आजभन्दा भोलि भोलिभन्दा पर्सि एकदमै बढ्दो रूपमा छन् तपाईँहरूका सिर्जनाका आवाजमा पठाइएका लेख रचनाहरूलाई हामीले वाचन गर्ने नै छौँ यो हप्ता नभए अर्को हप्ता अर्को हप्ता नभए अर्को हप्ता तपाईँका रचनाले पक्कै भाग पाउनेछन् त्यस कारणले तपाईँहरूले पठाउन चाहिँ नछोड्नुहोला तपाईँहरूका चा सबै लेख रचनाहरूलाई हामी नछुट्याइकन वाचन गर्नेछौँ भन्दै अर्को लेख उठाइहाल्नुहुन्छ कृष्ण सरले हजुर धन्यवाद केपी सर र यसै गरेर फेरि मेरो हातमा अर्को लेख परेको छ त्यो लेखलाई पनि म उठान गरिहाल्छु उहाँको नाम रहेको छ सुमन पौडेल मारे कतिहरे साथ धनकुटादेखि पठाउनु भएको रहेछ उहाँको कवितालाई म यसरी अगाडि बढाउन चाहन्छु जहाँ सपनाका मुर्दाहरू लाम रहन्छन् मनभित्र मरेका छेपाराहरू कुलिन्छन् भाग्यमा छ भनेर डोकामा गाई डुन्छन् खै कहाँ सफल रहे ती भाग्यमानीहरू कसले देख्यौँ त साथीहरू भनिदिऊ न के त्यही हो भाग्यको अर्थ अनि भाग्यकारमक सोच सँग कर्म जोडिन्छ र त्यही कर्ममा लगाम जोडले कसिन्छ परिश्रम र बौद्धिकताले गलिबन्द गरिन्छ क्रान्तिका रक्तिम ज्वार भातसँगै अन्यायको विरुद्ध बलिदानी दिन्छ असीम प्यार र भावनाले गरिब जनताको चुलो बाल्न सहयोग गरिन्छ वास्तवमा त्यो हो कर्म अनि मिल्छ सफलता र स्वादिलो फल भनेर भनिदिनुहुन्छ कविता मार्फत हुन पनि हो हाम्रो सपना धेरै हुन्छन् र लासहरूका तिनी धेरै लाम लस्करहरू हुन्छ धेरै गरिबमाथि धेरै अन्याय हुन्छ र क्रान्तिका बलहरू लिएर एउटा सबैको रक्षाको लागि आफ्नो शक्ति प्रदान गर्न सकिन्छ र त्यो शक्ति प्रदान सँगसँगै एउटा सफल हुन्छ त्यो सफलताभित्र हाम्रो एउटा स्वादिलो फल पनि चाह्न पाइने हुन्छ त्यसले गर्दाखेरि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ यो कवितामा लेखिएको साह्रै मिठास छ र आगामी दिनहरूमा यस्ता यस्ता लेख रचनाहरू पठाउन हुनुहोला भन्न चाहन्छु सुमन पौडेल र गरेर फेरि हामी अर्को पत्र पढ्दै हुनुहुन्छ केपी सर त्यस धन्यवाद कृष्ण सर सारै मिठो कविता पठाउनु भएको रहेछ सुमन पौडेलजीले एकदमै दमदार र वचनदार शब्दहरू राखिएका रहेछन् खुसी लाग्यो मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यसै अर्को पत्र म उठाइहाल्छु मेरो हातमा परेको छ एउटा भावना भवानी नेपाल दानाबारी पाँच इलाम हाल काठमाडौँबाट पठाउनु भएको पत्र रहेछ त्यो भावनालाई म उठाइहाल्छु एउटा सानो भर छ सा मनभित्र केवल सम्झनाको घर छ मनभित्र केवल एउटा सानो भर छ सा मनभित्र केवल सम्झनाको घर छ मनभित्र केवल तिम्रो धड्कनले मुट गति के मुटुको गतिमा केवल तिम्रो धडकनले मुटुको गतिमा केवल मेरा धडकन जोड्ने रहर्छ मायाको गहिराईमा डुबेको बेला केवल मायाको गहिराईमा डुबेको बेला केवल रोकिएला कि गति भुन्ने डर छ मनभित्र एउटा सानो घर छ मनभित्र केवल सम्झनाको घर छ मनभित्र भनेर भावना पठाउनु भएको रहेछ साह्रै मिठो मार्मिक भावना पठाउनु भएको रहेछ खुसी लाग्यो तपाईँलाई धेरै धेरै धन्यवाद र यसै गरी आउँदा कार्यक्रमहरूमा पनि तपाईँहरूले आफ्ना लेख रचना प्रेसित गर्नुहोला र यो सँगसँगै तपाईँहरूलाई मनभित्र लागिराखेको होला कि हामीले भन्न त भनिराखेका हुन्छौँ तर पनि अब भुल्न सकिन्छ हामीले पनि तपाईँहरूको कार्यक्रममा केही लेख रचना पठाउन सक्छौँ कि के छ माध्यम भनेर तपाईँहरूको मनभित्र पनि लागि पाउन सक्छ एकदमै सजिलो छ तपाईँहरूले लेख रचना पठाउनको लागि यसको लागि तपाईँहरूलाई हामी ठेगाना दिन्छौँ इमेल ठेगाना रहेको छ साहित्य डट र अर्को ठेगाना रहेको छ नेपाली लिट्रेरी एट द रेट जिमेल डट कम नेपाली यी दुईटा ठेगानामा पठाउन सक्नुहुन्छ र यसै गरी अझ सजिलो माध्यममा तपाईँहरूले पठाउन चाहनुहुन्छ भने कृष्ण बी सर्तुङ्गी मगर सर्च गरेर तपाईँहरूले चाहिँ त्यो इनबक्समा पठाइदिनु भए पनि हुन्छ र केबी पौडेल एट द रेट वाइमेल डट कम तैयार इनबॉक्स में पठाइद सकूँ यह सजिलो्यम तरह को लहां जसरी तैयार पाए तैयार का सलाह सुझाव लेख रचना पक्क प्राप्त होने रक्क वाचन होने पक्के प्रशंसा योग्य होने इसो भैया तैयार कार्यक्रम को हमी मध्य भागती आईसको पाड़ी एवं सांगीतिक आवाज तैयार छोड़े फिर अर्क रचना सुन को सी सुले को दूध को सी ले सुन चा। यो लेन ले को फसले सुनी दिन चा। la हजुर हामी यो मिठो साङ्गीतिक आवाज सुनिसक्यौँ साह्रै मिठो पनि थियो भावुक पनि थियो र हामी साङ्गीतिक आवाजलाई पनि जोड्ने गर्छौँ किनकि त्यसमा पनि मिठा शब्दहरू लुकिरहेको हुन्छ र साङ्गीतिक आवाजसँगै नाच्न गाउन पनि समय समयमा मनलाई प्रफुल्ल पार्न पनि साङ्गीतिक आवाज जोड्ने गर्दछौँ र यसै फेरि मेरो हातमा अर्को पत्र परेको छ उहाँको नाम रहेको छ सौगात गजमेर विश्वकर्मा भन्नुहुन्छ वहां को ठेगा पुरानु भाग को गजल गजल रह गो हजूर कें जी सब हजूर केंदे ज्ति सबै, या तो ठन बाध्य हो या छेले जी सबै, अचिल पाइला चाल क्यों जमीन अचिल पाइला चाल क्यों जमीन मलाई जिहान जस्ती लग् टेक जटी सब मेरा यावट साठी समय मेरा यावट साठी समय नजीक होना कहा सक री जी सब यह श्वास सौगात स्वरूप मेरे जीवन में यह श्वास सौगात रूप स्वरूप मेरे जीवन में कहीं हो सुख को हेने जटी सब हजुर किन लेख्नुहुन्छ देखे जति सबै या त लेख्न बाध्य हो र छिरे जति सबै भनेर भन्दै हुनुहुन्छ साह्रै मिठो छ गजल हुन पनि हो लेख लेख्न पाएँ भनेर जताततै लेख्नुहुन्छ र त्यो बाध्यता हो या आफ्नो लापरवाही हो त्यो भन्न खोज्नुभएको छ र हुन पनि यो धरतीमा पाइला टेके तापनि जहाँ पनि च्यान जस्तो लाग्छ भन्नुहुन्छ तर पनि हुन सोच, पनि हो एउटा कुनै दुःखद समय आयो भने त्यो अवस्था मन त्यस्तै देखिन्छ सोच सोचै आउँछ र साथीहरूलाई पनि भेट्न नसक्ने एउटा अवस्था पनि जन जानकारी गर्दै हुनुहुन्थ्यो त्यो समयको समयको पनि निरन्तरता हो पनि मिलेको एउटा त्यस्तो भावनाहरू दर्शाउनु भएको रहेछ यी शब्दमा गजलबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ सौगाड गजल फेरि आगामी दिनहरूमा यस्ता लेख रचनाहरू पठाउन नभुल्नुहोला भन्दै अब हामी केपी सर अब हामी कार्यक्रमको अन्त्यन्त्यतर्फतिर लाग्नुपर्ने जस्तो हामी देखिरहेका छौँ किनकि हामीलाई छुट्याइएका आधा घन्टा समय पनि काटे जस्तो देखिरहेको छ र प्राविधिकदेखि उहाँहरूले हात रहनु भएको छ नन्दराम खड्का र सोनु पुनले लै हामी अब बिदा हुनुपर्छ भनेर रातोब्ती रा पनि कता कता देखिरहेको छु झिलिक झिलिक देखाइराख्नु भएको छ र अब हामी ढिला नगरिने कार्यक्रम गर्दा नि हुनुपर्ने हुन्छ यसै गरी आजको सिर्जनाको आवाजलाई छुट्याइएको कार्यक्रमको आधा का समय सकिसकेको जानकारी गराउँदै हुनुहुन्छ प्राविधिक रहनुभएको नन्दराम खडका र र रातो बाल्दै हुन्छ अब ल आजको सृजनाको आवाज कार्यक्रमलाई छुट्याइएको समय सकिन सकिने लागेको छ है अब हामीले अन्त्य गर्नुपर्छ भनेर जानकारी गराइराख्नु भएको छ त्यसैले कार्यक्रम सुनेर साथ दिनुभयो श्रोता तपाईँहरू र आफ्ना लेख रचनाहरू प्रेषित गर्नुभयो र विभिन्न देशमा रहेर अनलाइनको माध्यमबाट सुनेर साथ दिनुभयो तपाईँहरू लगायत सम्पूर्णलाई हामी सञ्चालकमा रहेका केबी पौडेल र कृष्ण सरतुङेको एकैसाथ धन्यवाद टक्राउँदै फेरि अर्को कार्यक्रममा पुनः अर्को हप्ताको शुक्रबार बेलुकी आठ बजे आउने बाचाका साथ आजको कार्यक्रमबाट हामी द्वय र सम्पूर्ण परिवार बिताउन चाहन्छौ हस्त नमस्कार